नमस्ते सबैजनालाई म नारायणी खड्का रेडियो सगरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोको नयाँ भाग लिएर सकेकी छु नाटक नियमित सुन्न ए भिडियोको तल रहेको रातो बटन क्लिक गरेर सब्सक्राइब गर्नुहोस् र नाटक अपलोड हुने बित्तिकै थाहा पाउन सब्सक्राइब गरेपछिदेखि गरे नै घन्टी आकारलाई पनि क्लिक गर्न नभुल्नुहोला आधा चौबाटोको त्रिचालिसौँ अङ्क हो नयाँ भाग सुन्नु कि अघिल्लो भागमा के भएको थियो आउनुहोस् सुनौ गएको अङ्कमा प्रेक्ष रिसाएपछि वर्षासँग ट्युसन पढ्न छाडेको अभाइले क्याफेमा ट्युसन पढ्ने व्यवस्था मिलाउँछ वर्षा अभाइलाई क्याफेमै ट्युसन पढाउन सुरु गर्छे अर्कोतर्फ दिनेश मामाले आफ्नो आमासँग आफ्नो हात मागेको कुरा सुनेपछि सारा वर्षासँग समस्याको समाधान खोज्छे वर्षाले आमासँग कुरा गर्न सुझाव दिन्छे पहिले आमासँग कुरा गर्न हिस्की चाहेकी सारा अन्तमा आमासँग कुरा गर्न राजी हुन्छ साराले आफ्नै आमासामु सामु कसरी आफ्नो कुरा राख्ने आउन सुनाऊ देना रे पर्दैन बन्दा त खाइसिन्छ नि गाजर धेरै भयो खाने हो अँ अँ खाने भनेको कति पर्छ त पढ्दैछु पर राम्ररी पर्छ नि त्यहाँ मन लगाएर ओहो कसले भनेको हेर न अनि के त मैले त त्यस्तो मिहिनेत गरेर खाजा बनाइरहेको छु अँ मस्ट क्यो कस्तो हातेर खाइसक्यो त अनि अलिओ भोक लागेको दुई घन्टा भइसक्यो खाजा बनाउँछु भनेर लागेको के गरायो हो गरायो हो स्यामसङ र अनि मिठो पकाउनु परेन त उक्त मासुको त्यो आएछ रगत आयो छ्याङ छिटो पुस्यौ न के उठ फर्काइफर्काइ हेरिरहेको छ के के नै देखिने जस्तो फेरि दुखिरहेको छ अनि कसरी खाइसक्यो त भोक लगाइसक्यो हौ जाउले रौ काँचो भएन हुन्छ अब त पाकिसक्यो नि पकाएको चाहिँ के हो अब खाने बेला थाहा भइहाल्छ नि आ, क्या भास्नाइरहे सानी यो चाहिँ के हो रातो रातो ए गाजरको हलुवा कहाँबाट आयो है राज तिमीलाई यस्तो जागर जन्म जातै हो नि भने नचलाएर पो त कस्तो मेरो भाँडा त युट्युब हेर्दै बनाएको नि त अनि अझ सिमी हाल्नै पाइनँ नि हजुरले गर्दा यसमा मैले छतमा फलेको खुर्सानी हालेको नि दिदी ए फल फल्छ अँ देख्सिया छैन हजुरले यत्रो फुच्चे बोर्ड छ कति धेरै फल्न आँट्या छ यादै गर्नु नि त मैले त मैले त अझै अर्को गमलामा धनियाँ पनि छरिसकेँ उम्रिन उम्रिन लागेछ ओहो के हो कृषि कर्ममा ध्यान गर्छ त तिम्रो अँ माटोसित खेल्न क्या मजा आउने भन्ने एग्रिकल्चर पढ्छौ त सिधै पढ्न पाइन्छ होइन प्लस टू साइन्स पढेर बल्ला साइन्स पढ्न मिल्ने ग्रेड आउनु पऱ्यो नि टु पनि नआउला त खै हौ हाउ अब त्यो एक हप्ता जस्तोमा रिजल्ट नै आउँछ भन्ने हल्ला सुनेको थिएँ आग्रो एक न एकदिन आउनु परिहाल्छ कम्तीमा बिससम्म आइदियो नि हुन्थ्यो नि आउनु सकिहाल्छु नि एउटा चाहिँ बिग्रेको हो अरू नि कुल त खुब राम्रो भएको छ र एभरेज त हो आफूलाई चित्त बुझेन भने फेरि दियो भइहाल्यो नि त अँ फेरि त दिएको दे हो तिमी न लास्ट हुन् न लागि दिइदिनु हो भए पनि अरू चाहिँ सरासर कलेज जोइन हुन्छ म चाहिँ त्यो त अब तिम्रो विचार एउटा टेन्सन सक्यो फेरि अर्को सुरु है ए साँच्चै त्यसपछि फोन गरेको छ कि छैन अघि मेसेज गरेको रहेछ फोनमा मेरोमा आएको सट्टा तिमीले यस्तो नमिठो सजाय दिएर घरबाट निकाल्यौ मलाई पछि पछुताउँछौ रे अनि के फुलमाला लगाएर बिदाई गर्नु रे त्यसलाई अब त केही गर्दैन होला नि है अब त मार्नै आए मात्रै हो पोख्यो मार्न आए भने नि हेपाइ त्यही सोचेर बसो तिमी किडन्याप गरेर लग्ने रे के कहाँ अमेरिका मम्मीले खाली गरिदिँदा त कस्तो नराम्रो लाग्यो मलाई बिचरा को को। को के को ताली पाउने काम गरेको छ अरे त्यसले भयो नि एउटा टाइममा त माया गरेको मान्छे हो नि हे अब जस्तो कुरा नहोस् त मम्मीले त त्यस्तो हुँदा मलाई यतिखेर आएर भन्ने हो भने कस्तो रिसाइसकेको अहिले राति नै निकालिदिन्छु त्यसलाई घरबाट अरे देख्यो त को मम्मीले बुझिसिन्न भन्दै थियो नि मलाई के थाहा त जहिले गाली मात्रै गर्नुहुन्थ्यो आफ्नो मान्छेले गाली गर्ने नै मन खाएर त हो पागल मैले त्यसो नभनेको भए त मम्मीले हुन्छ भनिदिइसक्नुभएको रहेछ हो र चा। छोटो अब सक्यो एउटा च्याप्टर क्लोज भयो अब तिम्रो लाइफको अब नयाँ च्याप्टर सुरु गर्नुपर्छ किन थाहा छैन तर मलाई कस्तो डर डर लागिरहेछ नि अझै पनि किन खोइ किन किन विश्वासै लागिरहेछ नि कि यो प्रब्लम सर्ट आउट भयो भनेर मलाई नि खाउ यति सजिलो सर्ट आउट हुन्छ जस्तो चाहिँ मलाई नि लाग्थेन तर डराउनुहुन्न जीवनमा नयाँ पाइला चाल्न चाहिँ डराउनु हुँदैन क्या हरेक चिजबाट केही न केही त सिकिहालिन्छ नि mm. सक्यो मेरो त कहिले हो नि त हो गाजरको हलुवा सेलाइसक्यो कि नदिने हो ए अँ एउटा कस्तो मिठो यो त मिठै भारेछ यो पनि युट्युब हेर बनाएको अँ तर मलाई यो बनाउनु त पहिलादेखि नै आउँथ्यो मलाई पनि सिकाइदेऊ न ल के गाह्रो छ र दुधमा कोरेको गाजर पकाउने त नि चिया अन्त चिया पानीमा दुध चिनी चियापत्ती हालेर पकाउँ त नि कसैले पकाएको चाहिँ कस्तो मिठो हुन्छ कसैले पकाएको चाहिँ किन चौलानी जस्तो हुन्छ नि <laughs> ल नेक्स्ट टाइम मलाई त कस्तो मिठो खुर्सानी तिम्रो खुर्सानी कस्तो पिरो रहेछ अर्को पनि यो त अदुवा रहेछ थोरै ग्रेड आए पनि पढ्न मिल्ने विषयहरू के के होला न है वान पोइन्ट सिक्ससम्म आयो भने चाहिँ म्यानेजमेन्ट र ह्युमेनिटिज भन्न पाइन्छ ए कस्तो झ्यालाग्दो झ्यालाग्दो <laughs> विषयहरू अरू अरू टेक्निकल अर सब्जेक्टहरू नि पाइन्छ तर चोइसहरू एकदमै लिमिटेड हुन्छ क्या एउ भन्यो नि तिम्रो हज मिठो हो क्या यस्तो मिठो गजरको हलुवा त मैले अहिलेसम्म खाक्कै थिइनँ साँच्ची भोलि म हजुरलाई स्प्याकेटी चखाउँछु ल इन्ग्रेडियन्ट्सहरू किन्न जाऊँ ल भरे एकैछिन हावा खाँदै चिज त नहालेर मलाई लास्ट जाँदै मनपर्छ अँ ए साँच्ची हजुरले मकैको अचार खाइसकेको छ मकैको अचार मकैको अचार नै हुन्छ भइहाल्छ त उसिनेको मकैको ल म भरे बनाउँछु है त त्यो चाहिँ तिम्रो इन्ट्रेस्ट र कुरा सुन्दा त तिमी कुक बन्छ जस्तो छ अँ है बरु कुक बन्ने चाहिँ के पढ्नुपर्छ खोइ होटल म्यानेजमेन्टपट्टिबाट जान्छन् क्या अरे ए त्यो त मलाई मनै पर्दैन <laughs> तिमीलाई तिमीलाई मनपर्ने एउटा सब्जेक्ट भेट म तिमीलाई डिनर खान लैजाने भयो ल साँच्ची होइन <laughs> <ना> जिस्केको <laughs> <laughs> <laughs> <laughs> छ कस्तो नसुन्ने होला के वर्षा वर्षापो? हे कसले दाइ दाइ भने छ भनेको त झन् त्यत्रो बोलाउँदा पनि नसुन्ने अब एक सु हिँडिरहेको थियो नि त सुन्दै सुनिन कहाँबाट त आज तिमी त नाकमुकै देख्न गाह्रो भयो यार? कलेज नलागेर नि अनि अस्ति एक हप्ता जति घरतिर नि गएको नि त ए कस्तो भयो त चुनाव रमाइलो भयो कस्तो हुनुपर्ने हो र <laughs> लाटी कसले जित्यो भनेको क्या जिते तपाईँकै पार्टीहरूका हालि ल कस्तो तपाईँकै पार्टी हो कि फेरि तिम्रो चाहिँ होइन भन्दा नि तिमीले त जम्मै अर्कैलाई भोट ठोकेर आयो क्या पार्टी हेरेर घोषणा पत्र हेरेर भोट हाल्यो भने त हामी जनता डुबिहाल्यो नि मान्छे हेरेर हालिदियो नि हामीले ल्याएर ल्याएर यिनले डुबाउँछ एक महिना नि बढी भयो है हाम्रो भेट नआएको भयो नि अस्ति त्यो लाइब्रेरी प्रोग्रामको लागि भेट्ने भनेको थिएँ म आउनै पाइनँ तिमीहरूले दाइलाई बिर्सिहाल्यो डायल भन्दा पनि रिसिभ कल हुन्छ बुझौ तिमीहरूले नसम्म सम्झिरहेको छ क्या मलाई कति छ नि तिनले त अति गरिन हौ ल हरि हेर त ल हरि बसन्ते धुर्वे हात्ती माइला अङ्कल बा आभास ठुलदाई हरिडन प्रसिद्ध बौला <laughs> देख्यौ सब रिसिभ कल हेरेर लगेँ मैले कहीँ डाइल गरेको छु <laughs> छोरीकै आमाई रे त <laughs> को त्यो छोरीकै आमा भने <laughs> खोइ ए <laughs> को हुनु नि मेरै आमा हुने मलाई भन्दा उनकी छोरीलाई बढी प्यारो गर्ने भयो र त आमा भन्दिनँ क्या अब छोरी कि आमाई भनेर लेखाएको छु हेर कस्तो हाँसु नाम हो कि रमाइलो छैन त अनि दाईको क्रिएटिभिटी हेर न खै खै मेरो नाम के भनेर सेभ्रेछ तिम्रो छैन अनि के हो राजा साँच्ची जाँचको तयारी कस्तो छ राम्रै छ गर्दैछु आज लाइब्रेरी लाइब्रेरीमा किताब साट्न आउनु थियो अनि तपाईँलाई नै भेट्छु भनेर मिला आएको नि ए त्यही भएर नि यत्रो धेरै फोन गरेर आएको होला होइन ल मैले गरेको थिएँ त नलागेको ओहो कति सजिलो उत्तर क्या अब दाइले जे भन्दै पताइहाल्छ होइन के लागेन अनि तपाईँ कलेजतिर हुनुहुन्छ नि भनेर आएको नि नभए ल हेर्नु ल हेर्नु ल हेर्नु मेरो फोन हेर्नु म देखाइहाल्छु नि नबिन मिलनले <laughs> <हो> <laughs> के, के <laughs> काँगा हो यस्तो यो फोनमा त मिलन नै अटाकै रहन्छ क्या अब नवीन त कहाँ कहाँ हेर त कुनामा छ क्या अब फोन गरेको अस्ति फिल्म हेर्न जाँदा अर्कै केटी लिएर हिँड्थ्यो नि त के हो त्यो पारा मिसअन्डरस्ट्यान्डिङ भनेपछि के त यस्तो हो के हो यस्तो होइन दुई टाउँलाई यस्तो भनेपछि के हुन्छ <laughs> ला एउ किन बिस रहेछ भनेको त थाहा भइहाले मैले ल बस ल कस्तो हो <laughs> <ओए ना था। laughs> भन नि त नि त्यस्तो होइन भने <laughs> ल पख पख म चिया भन्छु पहिला चिया खाने कि चिसो खाने तिमी गर्मी छ क्या होइन चिया खाने बानी परिसक्यो चिया खाने के हो मिलानले नि चिया मात्रै खुवाउँछ क्या तिमीलाई हामीसँग त खाने बाती छुटिसक्यो क्या नगर्नु नै खाज बानी खाने हो भोक लाग्छ क्या मलाई त नखाने ढिला हुन्छ ए के छ राजनीतिमा लाग्दा चाहिँ पढाइ बिगार्छु भन्ने डर छ दाई भन्ने यता मायाप्रीतिले फेरि स्वाटै पार्दै लाने फेरि विचार गर है होइन त्यो बाङ्ग्रेले कस्तो कस्तो नाम राख्ने <laughs> <laughs> ना ना ना <laughs> <laughs> हो के हो त अनि ब्याङ्ग्रे त फेरि बोलायो नि तर घरमा आएन बसन्तपुरमा उसको साथीको क्याफे छ अनि त्यहीँ बसेर पढ्छौँ ए केटीले नथापाओस् भन्नु होला अनि तिमी चाहिँ मलाई त्यसलाई ब्याङ्ग्रे नभन भन्छौ ब्याङ्ग्रे नभएर के हो त खै डराउँछ के यो पटक पनि थाहा भने त छोडिदिन्छ त्यसले छोडे छोडिदियोस् त झन आनन्द भनिदिनु त अनि तिमी त्यसलाई कसरी भन्नु हेर केटा तेरो भविष्य त्यो केटीसित चल्दैन बेलैमा बुद्धि पुरा छोड दे भन्दिनँ क्या तपाईँलाई भनिदिनु लग्नु पर्ला जस्तो छ यहाँ ल्याऊ न भनिदिइहाल्छु नि म त ओ दिदे खोइ के छ खाजा समसार तरकारी राखेर दुई ठाउँमा ल्याइदिनुहोस् त छट्ट भोकले लोत पऱ्यो क्या है म खान्न कि जानुपर्छ ढिला हुन्छ उत्ति कुराउनु चुप्प खाऊ म पुऱ्याइदिउँ ल पर्छ त्यहाँसम्म ह्या पर्दैन पर मगाइहाल्छु नि त्यतिसम्म त्यो ह्या ह्या नगर्दा जे भन्यो टेर्ने होइन वर्षा र नवीनको रमाइलो गफकाफसँगै आजको अङ्क त सकियो आउँदा भाग कसरी अगाडि बढलान्त सुन्न नछुटाउनुहोला अनि हामीलाई लेख्दै गर्नुहोला तपाईँको माया र साथले हामीलाई नाटक अझै राम्रो बनाउन चाँगर दिन्छ तपाईँ हामीलाई फेसबुकमा फेसबुक डट कम स्ट सिएचएबिएटिओ चौबाटो ट्विटरमा ड्रामा चौबाटो र शैली डट थिएटर वान एट जिमेल डट कममा प्रतिक्रिया पठाउन सक्नुहुन्छ आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू शाङ्क बोहरा दुर्गा कार्की समापिका गौतमलाई धन्यवाद साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी रा सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिँदै म नारायणी खड्का आजको लागि विदा हुन्छु अर्को हप्ता फेरि भेटौँला